नमस्कार अनि शुभ प्रभात कार्यक्रम शुभ बिहानीमा यहाँलाई स्वागत छ प्राविधिक मित्र रिजम अनि म ध्रुवराज शुभ बिहानी प्रत्येक दिन बिहान आठ बजे आउने गर्दछ शुभ बिहानीमा रहेर हामी तिथिमिथि त्यसै गरी तपाईँको दिन क कसरी व्यतीत हुँदैछ राशिफले तपाईँको दिनलाई कसरी निहालेको छ त्यसै सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो यात्रामा के कस्ता कार्यक्रम रहेका छन् त्यस सम्बन्धी जानकारी अनि तपाईँले भन्नुभएका शुभकामना सन्देशका पत्रहरूलाई हामीले स्थान दिँदै आइराखेका छौ आज पनि यिनै सामग्रीका साथमा हामी नयाँ श्रृङ्खलामा उपस्थित भएका छौँ शुरूमा आजको तिथि मिति आज विक्रमसम्म दुई साल साउन पाँच गति सोमबार तदनसार दुई हजार जुलाई 21 तारीक सर्वण कृष्ण पक्ष दशमी तिथि राति दस एकतिस बजे उपरान्त एकादशी तिथि भरूडी नक्षत्र बिहान उपतिका नक्षत्र सुलयुग बिहान सात त्रिपन्न बजे उपरान्त गण्डयुग बनदी युगमा सरोग चर योग चन्द्रमा मेष राशिमा दिउँसो दुई उनास बजेसम्म उपला बिहान छ पचासम्म बिहानीको शुरूआतमा आजको प्रस्तुत गरे यस पश्चात तपाईँको दिन के कसरी व्यतीत हुँदैछ बार राशिफले तपाईँको आजको दिनलाई कसरी निहालेको छ त्यस सम्बन्धी जानकारी तपाईको आजको दिनमा स्वास्थ्य सम्बन्धी समस्याले सताउनेछ आफन्त आटे ताकेको काम पुरा गर्न सकिएला मन प्रसन्न तथा खुसी रहनेछ तपाईको आजको दिन मिथून मिथुन राशि तपाईँको आजको दिन शैक्षिक क्षेत्रमा सफलता प्राप्त हुने खालको छ गुमेको धन हात पार्न सकिएला शुभ समाचारले मन प्रसन्न हुनेछ छोटो दुरीको रमाइलो यात्रा हुने देखिन्छ कर्कट राशिह राशि तपाईँको आजको दिनमा आफन्त बिच मनमुटाव हुनेछ विश्वास गरेकाबाट धोका हुन सक्ला राशी। कन्या राशि तपाईँको आजको दिनमा नियमित कामहरू सम्पन्न हुनेछ साथीभाइसँग भेटघाट हुनेछ मन चञ्चल तथा अस्थिर हुनेछ सामान्य चोटपटक लाग्न सक्नेछ तुला राशि वृश्चिक राशि तपाईँको आजको दिनमा गरायसी समस्याले सताउनेछ आर्थिक कमजोरी सुधार हुनेछ राशी। आर्थिक कारोबार में घाटा सहन पड़ने काम अधिक क्षेत्र कमजोर रहने साय्य विवाद होने मकर राशि ने तक में कुम्भ राशि नै आजको दिनमा मिष्ठान्न भजन प्राप्त होला समाजबाट प्रतिष्ठा एवं सम्मान प्राप्त हुनेछ रा मीन राशि तपाईँको आजको दिनमा धार्मिक कार्यतर्फ मन आकर्षित हुनेछ रमाइलोमा दिन बित्नेछ आज तपाईँको दिन के कसरी व्यतीत हुँदैछ वार राशिफलले तपाईँको आजको दिनलाई कसरी निहालेको यस सम्बन्धी जानकारी बार राशिफल मार्फत मैले गराए तपाईँले शुभ कार्य गर्दै हुन्छ अथवा शुभ कार्य शुरूआत गरिसक्नु भएको छ भने त्यसलाई निरन्तरता दिनुहोला तपाईँले शुरू गर्नु भएको र आँट्न थाल्नु भएको कामले पक्कै पनि सफलता हात ता पार्नेछ रेडीहरू अब वहीं हमी लामुदायिक रेडियो रेडियो अर्पण एक सौ चार थप्लो पांच मेगा बाकी समय में के कस्ता कार्यक्रम सुन्न सक्नुहान समय रहनेछ नेपाल सहकर्मी रहने दिवस एघार बजेसम्म एघार बजेको समय रहने शर्पण खबर भने लगतै जस्ट फर इन्जोय सहकर्मी सुनेछी बलिउड फोल्डर दिउँसो एक बजेसम्म तपाईँले सुन्न सक्नुहुनेछ एक बजेको समय रहनेस अर्पण खबर भने लगतै कलिउड काउन्टाउन सागरको साथमा सुन्नुहुनेछ सा, दुई बजेको समय रहनेसर्पण समाचार भने लगतै दिवसको साथमा अर्पण समर्पण तपाईँले सुन्न सक्नुहुनेछ तीन बजेको समय रहनेछ नेपाल समा नेपाली समाचार भने त्यस पश्चात नेपाली पद गीतहरू तपाईँ सुन्न सक्नुहुनेछ परा चार बजेसम्म चार बजेको समय हो आधुनिकी यात्रा दिवसले नै साथ दिन आउनुहुनेछ पाँच बजेको समय अर्पण बुलेटिन लगतै अर्पण बुलेटिन लगत्तै तपाईँले जीवनको मार्ग सुन्न सक्नुहुनेछ छ बजीसम्म छ बजेको समय नेपाल बाँडी समाचार भने साढे सात बजेको समय साझा खबर सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत आठ बजेको समय नेपाल नेपाली नेपाली सेवा तपाईँले पाउने नौ बजेदेखि सभा नौ बजेसम्म सुन्न सक्नुहुनेछ त्यस पश्चात विभिन्न गीतसङ्गीत तपाईँले सुन्न सक्नुहुनेछ भने शा, दस बजेको समय नेपाल फ्यानको समाचार रहनेछ लगत्तै एघार बजीसम्म तपाईँले खुलदोली डट कम सुन्न सक्नुहुनेछ शा। खुलदोली डट कम सुनिसके पश्चात आजको लागि हाम्रो यात्रा एघार बजी गएर टुङ्गिनेछ भोलि बिहान हामी चार बजे मङ्गलधुनका साथमा फेरि नयाँ श्रृङ्खलामा उपस्थित हुनेछौँ भोलि बिहानको मंगलधूमसँग तपाईँले श्रीमद्ध भागवत प्रवचन माला भजनहरू सुन्न सक्नुहुनेछ साढे पाँच बजेसम्म साढे पाँच बजेको समय प्रभात बाणी भने तपाईँले लगतै बिहान छ बजे सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत साझा खबर सुन्न सक्नुहुनेछ त्यस पश्चात बाणी बहसको पालो रहनेछ भने लगतै अर्पण स्थानीय समाचार सात बजेको समयमा रहनेछ सभा सात बजे बीबीसी बिहानी सेवा तपाईँले सुनिसके पश्चात कृषि सरकारको पालो रहनेछ आठ बजेसम्म आठ बजे शुभ बिहानीमा भोलि हाम्रो बाँकी रहेका कार्यक्रमका बारेमा मैले जानकारी प्रस्तुत गरे आमी कार्यक्रमको अन्त्यमा छौं अन्त्यमा शुभकामना सन्देशको पत्रलाई यति बेला लिँदैछु र शुरूमा तपाईँ सम्पूर्ण जसको जन्म दिनु परेको छ तपाईँ सम्पूर्णमा रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेघार्ज हार्दिक शुभकामना व्यक्त गर्न आज जन्मदिन परेको छ रत्नगर छ मोहना निवासी विकास पौडेलको भने उहाँलाई जन्मदिनको अवसरमा शुभकामना सन्देश दिन चाहन्छौ भनेर पत्र प्रेषित गर्नुभएको छ बाबा मम्मी खेमप्रसाद पौडेल अवसरा पौडेल त्यसै गरी दाजु भाउजू विनोद पौडेल प्रत्यक्ष पौडेल लगायत सम्पूर्ण पौडेल परिवारले विकासको आज परेको जन्मदिनको अवसरमा उत्तरोत्तर प्रगतिको कामना गर्दैछ स्वास्थ्यको कामना गर्दै पत्र प्रेषित गर्नुभएको छ र शुभकामना व्यक्त गर्न चाहनुभएको छ त्यसै गरी विकासलाई नै जन्मदिनको शुभकामना दिनुभएको छ सहकर्मी साथी एरिजन र सुनिता केसीले पनि विकासलाई शुभकामना दिन चाहनु भएको छ पत्रमा लेख्नु भएको छ शुभकामना सन्देश आसु सुस्वास्थ्य दीर्घायुको कामना उत्तरोत्तर प्रगतिको कामना भनेर पत्रमा लेख्नु भएको छ विकासलाई रेडियो अर्पण एक सय चार थप्लो पाँच मेघार्सको तर्फबाट पनि लाखौं लाख शुभकामना <speaking the language> तपाईँ पनि आफ्ना इष्टमित्र आफन्त जन्म बन्धु बान्धवको जन्म परेको छ र रेडियो अर्पण र एक मार्फत शुभकामना सन्देश प्रेसित गर्न चाहनुहुन्छ भने हाम्रो रेडियोको फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तिसमा अपरान्ह चार बजीदेखि पाँच बजीसम्म प्रत्येक दिन टिपाउन सक्नुहुनेछ तपाईँले टिपाउनु भएका प्रेसित गर्नुभएका शुभकामना सन्देशलाई रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगार्सको दैनिक बिहानी प्रस्तुति शुभ बिहानीमा स्थान दिनेछ यो जानकारी आजको लागि शुभ बिहानीको समय सकिएको छ कार्यक्रम का सुन्नुभयो तपाईँलाई धन्यवाद छ प्रविधि संयोजनमा रहेर साथ दिने रिजनलाई विशेष आभार प्रकट गर्दै आजको श्रृङ्खलाबाट ध्रुवराज तैक आज दिन शुभ बीतोष नमस्कार फूल को डाली तिमी हाँ तिमी तिमी